चुनाव भएको छ महिनाभित्र संविधानको मसुदा तयार गर्ने उच्च स्तरीय राजनैतिक समितिको निर्णय चुनावी प्रक्रियामा सहभागी नभएका दललाई वार्ताका लागि पत्रचार गर्ने चुनाव हुन नदिने षड्यन्त्रको दावी निर्वाचनप्रति रचनात्मक सहभागिताका लागि क्रियाशील बन्न मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह दलहरूबीच सहमति भए मंशोचारका लागि घोषित निर्वाचनको मिति सार्न या वर्तमान सरकार हट्न तयार भएको पर्यटन मन्त्री श्रेष्ठको भनाई पूर्वी चितवाङको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने चिसापानी ताल संरक्षण अभावका कारण ओझेलमा पश्चिमाञ्चलमा नवलप्रासी सबैभन्दा बढी दुर्घटना हुने जिल्ला रहेको ट्राफिक प्रहरीको तथ्याङ्क भारतको बिहारमा विषाक्त खाना खाँदा ज्यान गुमाउने स्कुली बालबालिकाको सङ्ख्या बाइस घटनाको छानबिन सुरु ज्यान गुमाउने बालबालिकाको परिवारलाई जनहई दुई लाख क्षतिपूर्ति र राष्ट्रव्यापी खुल्ला सुटिङ प्रतियोगिताको तेस्रो दिन आज नेपाली सेनालाई दुई स्वर्ण प्राप्त महिलाको 10 मिटर एयर राइफलको फाइनल भोलि हुने टन उच्च स्तरीय राजनैतिक समितिले संविधान सभा चुनाव भएको छ महिनाभित्र संविधानको मसुदा तयार गर्ने प्रतिबद्धता जनाएको छ आज बिहान नयाँ समितिको बैठकले चुनावी वातावरण बनाउन र चुनाव संविधान जारी होने सुनिश्चित का चुनाव महीना भित्र संविधान को मौसदा तैयार पारने एक भित्र जारी गर्ने प्रतिबद्धता जनाएको माओवादी नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो त्यस्तै चुनावी सहभागी नभएका दललाई पनि बैठकले गरेको छ सरकार र समितिले औपचारिक पठा दुई पक्षको समझदारीमा वार्ता श्रेष्ठको भनाइ छ नेकपा माओवादी लगायतका दल चुनावी प्रक्रियाको विरोधमा छन् त्यस्तै उच्च स्तरीय समितिको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव दिएको कानुनी जटिलताका मान छिटै टुङ्गोमा पुग्ने निर्देश समेत गरेको छ मंत्री परिषद का अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय का कुलपति खिलराज रेग्मी ने निर्वाचन प्रति सकारात्मक हो रचनात्मक सहभागिता क्रिया को क्रियाशील बढ़ आग्रह त्रिभुवन विश्वविद्यालय को चौदह वार्षिक दिवस के आज आयोजित विश्वविद्यालय सभा को बैठक एवं कार्यक्रम संबोधन करते वहां ने राजनैतिक स्थायित्व को लगी संविधान सभा को निर्वाचन अध्यक्ष रेग्मी ने निर्वाचन को सफलता प्राध्यापक विद्यार्थी कर्मचारी लगाये शिक्षा क्षेत्रसँग सम्बन्ध सबैको प्रभावकारी भूमिका आवश्यक छ भन्नुभयो उहाँले सामाजिक परिवर्तन र आवश्यकतामा आधारित गुणस्तरीय शिक्षामा जोड दिनुभयो शिक्षा मन्त्री एवं सहकुलपति माधवप्रसाद पौडेलले वर्तमान आवश्यकता अनुरूप विश्वविद्यालयले विभिन्न कार्यक्रममा परिमार्जन परिवर्तन गर्नुको साथै नयाँ नयाँ रोजगारीमूलक प्रतिस्पर्धी सक्षम गुणस्तरीय कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो उहाँले सामाजिक अपेक्षाअनुसारको गुणात्मक शिक्षा तथा कार्यक्रम समावेश गर्नु नै विश्वविद्यालयको मुख्य चुनौती भएको उल्लेख गर्नुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधान सभाको चुनाव नजिकले गर्दा षड्यन्त्र हुन थालेको बताउनु भएको छ हमने देख बैठक बात समस्या समाधान करी सब शक्ति चुनाव में केन्द्रित करने नेक माओवादी प्रति संकेतवादी को नाम में चुनाव बाई भागने बताने भाक ग टंक प्रसाद पोखरिय सहित चारजना एकीकृत माओवादी में गरेका करे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले दलहरूबीच सहमति भए मङ्सिर चार गतिको लागि घोषित निर्वाचनको मिति सार्न या वर्तमान सरकार हट्न तयार भएको बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले दलहरूबीच चार दलबीच सहमति भए आफूहरू कुर्सीमा टाँसिएर नबस्ने बताउनु भयो उहाँले चुनावको मिति सार्न पनि दलहरूबीच नै सहमति बन्नुपर्ने बताउनु एक दुई दलले बहिष्कार गर्दैमा चुनाव नरोकिने उहाँले प्रश्न पार्नुभयो कार्यक्रममा दौडेर नेपाल भ्रमण गरेर कायम गरेका धावक कुल बहादुर साईलाई सम्मान गरिएको थियो आगामी संविधान सभा निर्वाचनमा ठुलो पार्टी बन्न एमाले भित्र एकता आवश्यक भएको नेताहरूले बताएका छन् विगतमा भएका गल्ती कमजोरी सच्चाइ एकताबद्ध भएर चुनावमा जान सके जनताले विश्वास गर्ने उनीहरूको भनाइ थियो मदन भण्डारी फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा सहभागी नेताहरूले यस्तो बताएका हुन् कार्यक्रममा नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टीभित्रको एकताका बारेमा लामो समयदेखि बहस उठ्दै आएकाले यसमा सबैको ध्यान जान आवश्यक भएको बताउनु भयो मजबुत भएपछि नै पार्टीको लक्ष्य पुरा भन्दै पार्टी एकता कार्यक्रममा गुटगत राजनीति त्याग्न सके आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने ठोकुवा गर्नुभयो त्यस्तै महासचिव ईश्वर पोखरेलले मदन भण्डारी नेतृत्व निर्माणमा पुर्याएको बारे सबै निर्देशित हुनुपर्नेमा जोड दिनुभयो चुनौतीको सामना गर्दै एकताबद्ध ढङ्गले अघि बढ्न सके अबको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उहाँको अडान थियो भारतले पशुपति नगर तथा लुम्बिनी सिमानामा खोल्न लागेको अध्यागमन चेकपोस्ट आफ्नै क्षेत्रमा खोल्न लागेको भारतीय दूतावासले जनाएको छ दूतावासले आज एक विज्ञप्ति जारी गरी भारतै नेपाली भूमिमा अध्यागमन चेकपोस्ट स्थापना गर्न गर लागेको भन्ने कुराको खण्डन गरेको हो दूतावासले ने नेपाली भूमिमा भारतै चेकपोस्ट राख्न लागेको भन्ने समाचार भ्रामक भएको समेत जनाएको छ दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यागमन चेकपोस्टहरू कहिले पनि एक देशले अर्को देशको भूमिमा स्थापना नगर्ने उल्लेख गरिएको छ तर यस्ता चेकपोस्टहरू आफआफ्ने आप भूमिमा सीमावर्ती रूपमा राखिने कुरा विज्ञप्तिमा जनाएको छ जुन एक दुई हजार तेह्रमा काठमाडौँमा सम्पन्न नेपाल र भारतका गृह सचिव स्तरीयको बैठकमा भएको छलफलका विषयहरूलाई भ्रामक रूपमा सम्प्रेषण गरिएको भारतीय दूतावासको आरोप छ विगतमा आफूहरूले राखेको मागप्रति क्याम्पस प्रशासनले व्यवस्था गरेको भन्दै अखिल नेपाल सङ्घ संस्था तथा बैंक वित्तीय श्रमिक सङ्घ स्कुल अफ हेल्थ साइन्सेस एकाइ समिति चितवनले एक महिना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ सा, भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन तिन गते माघका विषयमा क्याम्पस प्रशासनसँग छलफल गर्ने चार गते क्याम्पस गेटमा कालो बिहान राख्ने छ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने एघार एक गतेदेखि एक्काइस गतेसम्म प्रशासन कार्यस गतेदेखि अनिश्चितकालीन क्याम्पस प्रशासनमा ताला लगाउने सम्मका रहेका छन् पत्रकार सम्मेलनमा बोल्दै इकाइ समितिका अध्यक्ष दिलबहादुर देउजाले आफूको माग सुनवाई गर्नतर्फ प्रशासन नलागेको भन्दै आन्दोलनमा उत्राउनु परेको बताउनु भयो लामो समयसम्म समस्या समाधान निकाल्ने भन्दै वार्तामा बसे पनि वार्तामा भएका सहमति कार्यान्वयन नभएकाले आन्दोलनमा उत्राउनुको विकल्प नभएको उहाँले प्रश्न पार्नुभयो पूर्वी चितोनको खगेन्द्र मलले मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने चिसापानी ताल संरक्षण अभावको कारण ओझेलमा परेको छ पर्यटकीय हिसाबले महत्वपूर्ण रहे पनि ताल व्यवस्था तथा प्रचार प्रसार, प्रसार नहुँदा ओझेलमा परेको स्थानीय बासिन्दाहरूको भनाइ मध्यवर्ती अन्तर्गत कण्डेश्वरी र देवीथान सामुदायिक वनको सिमानामा सो रहेको छ प्राकृतिक रूपमा नै पानीको मूल फुट्ने हुँदा बाह्रै महिना तालमा पानी जमिरहन्छ तालको संरक्षण गर्न सके आन्तरिक तथा बाहिर पर्यटकहरू प्रचुर मात्रामा भित्र खगेन्द्र ुदायिक वनभित्र वन देवीको मन्दिर पनि संरक्षणले गर्दा जीर्ण बन्ने अवस्थामा पुगेको छ मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने विभिन्न सामुदायिक वन हुँदै कण्डेश्वरी र पूर्वी चेतुनको भण्डारासम्म पुग्ने पर्यटन मार्ग रहे पनि सोताल मन्दिर तर्फ कसैको ध्यान जान सकेको छैन कोचकुचे सामुदायिक वनवा शुरू भई कंड्वरी सामुदायिक वन देवीथानप्ती एकतायिकन में पर्यटन मार्ग में गाड़ी समेत आवत जावत करने अंतर्गत नए ताल को सरसफाई करें प्रसार नेकुंज घुमना ने पर्यटक मंदिर अवलोकन करने मध्यवर्ती उपभोक्ता समिति का दक्षताल को पानी कोईली धारा कुल स्थानीय बासिंदा को सींचाई को समेत सुविधा लिया किसिमका माछा पाइनुको साथै विभिन्न जनावरहरू पानी खान आउने गरेको स्थानीय गाविसका पूर्वाध्यक्ष विश्वनाथ चौधरीले बताउनुभयो सौताल दुई किलोमिटर वन क्षेत्रमा फैलिएको छ रत्नगर एक बकुलरमा रहेको अनाथ बाल बालिका संरक्षण तथा आवास केन्द्र सहाराको घरलाई आज चितवन युवा समूह दोहा कतारले बत्तीस हजार आर्थिक सहयोग गरेको छ चितवन युवा समाज दोहा कतारका अध्यक्ष भूमिराज कार्कीले केन्द्रकीय अध्यक्ष स्वस्तिका तिवारीलाई सुनगद रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हो केन्द्रमा रहेका बाल खाद्यान्नको अभाव रहेको समाचार सञ्चार माध्यमबाट थाहा पाएपछि कतारमा सङ्कलन गरेको सो रकम केन्द्रमा आएर सहयोग गरेको समूहका अध्यक्ष कार्कीले बताउनु भयो सारा केन्द्रमा चितवन जिल्लाका दसले चितवनका विभिन्न क्षेत्रमा हालसम्म चालिस लाख भन्दा बढी सहयोग गरिसकेको जानकारी दिनुभयो सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायिका सीता कण्डेल केन्द्रकी अध्यक्ष स्वस्ति कातिवारी चितवन युवा समाज दोहाक आजीवन सदस्य एवं पूर्वी चितवन पत्रकार का प्रहरी सबैभन्दा हुने जिल्ला नासी रहेको बाह्र जनाले ज्यान गुमाएका छन् आर्थिक वर्ष दुई हजार उनासत्तरी सवारी दुर्घटना बढी हुनेमा नरपरासी पछि रूपन्देही रहेको छ जहाँ एक सय दुईजनाले गुमाएका छन् त्यसै सबैभन्दा कम दुर्घटना हुने जिल्लामा मनाङमा दुई र म्याङ्तीमा आठ जनाले ज्यान गुमाएका छन् पश्चिमाञ्चलमा छ सवारी दुर्घटनामा पर्दा चार जनाले ज्यान गुमाएका छन् जसमा मोटरसाइकल मात्रै दुई सि वर्ष हजार एक सौ चौवालीस जना जान गुमा थे तुलना में आर्थिक वर्ष उतरी सत्तरी में सवारी दुर्घटना में कमी आयो मदकर्थ सेवन मेक जांच सवारी जांच को कारण दुर्घटना में कमी आयिक नलपरासि जिला चौतीस जना जान गुमाने संख्या कम हो लामो राजमार्ग भएकाले नलपरासीमा दुर्घटना बढ़ी हुने गरेको छ दाउनेदेखि गैंँकोटसम्म सवारी दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी दमन पदम बडुले बताउनुभयो जसमा चौवालिस बस बत्तीस ट्रक तेह्र जिप कार मोटरसाइकल त्रिचालिस रहेका छन् त्यस्तै ट्र्याक्टर तेह्र साइकल ठेला बिस र अन्य सवारी पाँच दुर्घटनामा परेका छन् जिल्ला पनि मोटरसाइकलले बढी दुर्घटनामा परेको छ घाइतेको सङ्ख्या दुई रहेको छ जुन तुलनात्मक रूपमा घट्दो रूपमा छ समग्रमा दुर्घटना घट्दा पनि नौलप्रासी अगाडि हुनु दुःखद पछि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यले जनाएको छ वीरगञ्जका विद्यालयहरू बन्द गराउँदै हिँडेका निजी विद्यालय एसोसिएसनसँग आबद्ध उन्नाइसजना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ प्रहरीले उनीहरूलाई बिरताको ज्ञान माध्यमिक विद्यालयबाट पक्राउ गरेको हो विद्यालयहरूले कक्षा स्तरोन्नतिका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको भए पनि कार्यालयले ढेलासुस्ती गरेको आरोप लगाउँदै एसोसिएसनले बन्द आह्वान गरेको हो बन्दका कारण प्यापसन र एन प्यापसन आबद्ध विद्यालयहरू आंशिक रूपमा प्रभावित भएका छन् पर्साका जिल्ला शिक्षा अधिकारी हरिहरीले नियम विपरीत संसारमा रहेका विद्यालयहरूले बन्द आह्वान गरेर नियम पालना गरेका विद्यालय बन्द गराउँदा हिँड्नु आपत्तिजनक आप रहेको बताउनुभयो मक्वानपुरका एक अठार विद्यालय दरबन्दी बिना नै सञ्चालन भइरहेको छ जिल्ला शिक्षक मकवानपुरबाट एउटा पनि दरबन्दी र राहत शिक्षक बिना नै ती विद्यालय सञ्चालनमा आएका हुन् शिक्षा कार्यालयसँग दरबन्दी माग गर्दा नपाएको ती विद्यालयले गुनासो गरेका छन् दरबन्दी नपाएका विद्यालयहरूले अभिभावकसँग पैसा उठाउने सामुदायिक वन र गाविसबाट पाएको राहतबाट शिक्षकलाई तलब खुवाउनु बाध्यता रहेको बताएका छन् जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुमति दिए पनि शिक्षक पनि उपलब्ध नगर दरबंदी कम्यालय शिक्षक उपलब्ध कर उपसचिव हिम शर्मा पौड़ भरबंदी नपुग अड़चालीस विद्यालय सो वर्ष पीसी नि प्रयोगत्मक परीक्षाका लागि आवश्यक पूर्वाधार नहुँदा यातायात व्यवस्था कार्यालय नारायणीले विगत तीन महिनादेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्न नसक्दा ना नारायणी अञ्चलका सयौं सर्वसाधारण मर्कामा परेका छन् स्थानीय स्तरबाट लाइसेन्स वितरण नहुँदा सर्वसाधारणले शास्ति भोग्नु चितवन माडी ऐद्यापुरी निवासी बाल मकुन्द अधिकारीले बताउनु यातायात व्यवस्था कार्यालय नारायणीले वैशाखदेखि सबै सवारीको लाइसेन्स वितरण रोकेको छ लिने नहुदा समस्या परेको कारले का कारले समय। निर्माण गर्न निर्देश दिएको र सोही अनुप बिरगमै जातायात कार्यले बताउनु भयो यातायात व्यवस्था विभागको निर्देशिका दस पन्ध्र दिन भौतिक पूर्वाधार निर्माण गरिने आगामी भदौ मसान्त भित्र बेरिगन्जबाट ट्रायल परीक्षा लिने व्यवस्था मिलाइने कार्य प्रमुख फुयाले बताउनु भयो यातायात व्यवस्था कार्यालय हेटौडा जाने भन्ने हल्ला निराधार भएको र अञ्चल कार्यालय वीरगन्जबाट कुनै हातमा नहट्ने दावीसमेत रिग्मीले गर्नुभयो यता स्थानीय प्रशासनले भने भक्तपुर निवासी एक मरेको मान्छेको नाममा यातायात व्यवस्था कार्यालय नारायणीले लाइसेन्स जारी गरेपछि यातायात व्यवस्था कार्यालयले तत्कालका लागि वीरगन्जबाट लाइसेन्स वितरण रोक् गरेको र मरेको मान्छेलाई लाइसेन्स दिने अधिकृतसहित तिन कर्मचारीलाई निलम्बन गरी कारवाही समेत गरेको जनाएको छ सकी लगतै सुन चाँदेको कारोबारमा कमी आएको छ सिजन सकिएकाले विस्तारै कारोबार घटेको व्यवसायीहरूले बताएका छन् विवाह तथा व्रतबन्धको लगन सकिएको र मुख्य चाडपर्व शुरू हुन पनि समय बाँकी रहेकाले केही समय कारोबार खासै नबढ्ने उनीहरूले बताएका छन् सुन व्यवसायी तेजरत्न साकेले अझै कम्तीमा पनि दुई हप्ता कारोबारमा मन रहने बताउनु भयो सुनको भाव आज केही बढेको छ मंगलबारको भावमा दुई सय बढेर एकाउन्न हजार रुपियाँ प्रति तोलामा कारोबार भएको नेपाल चाँदी भने मंगलबारिज हामीले सोधेका थियौँ हावातालमा गोलमेचो सम्मेलन गरे त्यसले मुलुकलाई जन विवादमा लग्ने फोरम नेपालका उपेन्द्र यादवको भनाइप्रति तपाईँको विचार के छ एक कुरा ठिकै हो बी व्यक्तिगत बोली को, को र सी सबै मिलेर सहमति खोज्ने कि तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ एक कुरा ठिकै हो भन्नेमा 36 प्रतिशत बी व्यक्तिगत बोली भन्नेमा पच्चिस प्रतिशत सबै मिलेर सहमति खोज्ने कि भन्नेमा उनाचालिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ संविधान सभाको चुनाव नजिकले गर्दा षड्यन्त्र हुन भन्ने प्रचण्डको भनाइमा तपाईँ के भन्नुहुन्छ ए सही हो पत्यारे रसि वन को बाग ले खाओं कि न खाओं मन को बाग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 पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटुडा भिरगंज सडक खण्ड खुल्ला रहेको छ नारायगढ मोगलिन सडक खण्ड मोगलिनोबिसै काठमाडौँ सडक खण्ड मोगलिन दमोली पोखरा सडक खण्ड र नानगढ प्रास्य बोटर सडक पनि खुल्ला रहेको छ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 विदेशका समाचारहरू भारतको बिहारमा विषाक्त खाना खाँदा ज्यान गुमाउने स्कुलले बालबालिकाको सङ्ख्या बाइस पुगेको छ चिकित्सा बिरामी भएका मध्ये थप बाह्रजनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ अहिले पनि पच्चिसजनाको पटनाको पिएमसिएच अस्पतालमा उपचार भइरहेको र त्यसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ बिहारको छपरा गाउँ प्राथमिक विद्यालयमा हिजो दिउँसो खाना खाएका विद्यार्थी खाना लगत्तै गम्भीर बनेका थिए स्थानीय बासिन्दाले स्कुलका व्यवस्थापकलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् स्थानीय प्रयोगशालामा भएको परीक्षणमा कीटनाशक औषधि खानमा परेको आशंका गरिएको छ घटनाको छानबिन सुरु गरिएको र ज्यान गुमाउने बालबालिकाको परिवारलाई जनाई दुई लाख क्षतिपूर्ति दिएको भारतीय अधिकारीहरूले बताएका छन् संयुक्त राष्ट्रसङ्घले सिरियाको अवस्था रुवान्दाको गृहयुद्धको बेलाको भन्दा पनि खराब रहेको जनाएको छ सन् उन्नाइस अफ्रिकी मुलुक रुवान्दामा गृह र नरसम्हार हुँदा त्यहाँको जनताले बिहोरेको कष्टभन्दा पनि सिरियाली जनताले बढी दुःख पाएको राष्ट्रसङ्घका अधिकारीले बताएका छन् राष्ट्रपति वसुर लसदको सरकारी फौज र विद्रोही बीचको भिडन्तको क्रममा सिरियामा प्रत्येक महिना पाँच भन्दा बढीले बढीको मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ सिरियाबाट दैनिक छ नागरिक पलान हुने गरेको र शरणार्थीको संख्या अठार लाख पुगेको पनि राष्ट्रसङ्घले जनाएको छ संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी मामिला प्रमुख एन्टोनियो गोटरेसका अनुसार सिरियामा खाद्यान्नको चरम अभाव भएको छ अमेरिका बेलायत र फ्रान्सले सिरियाली विद्रोहलाई साथ दिन राष्ट्रसङ्घ प्रस्ताव गरे पनि रुसको पक्षमा भिटो प्रयोग गरेकाले राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गतिरोध कायम छ सन् दुई हजार जारी सरकार विरुद्धको प्रदर्शनको क्रममा हालसम्म तिरानब्बे हजारको मृत्यु भइसकेको छ खेल समाचार नेपाली सेनाले राष्ट्रव्यापी खुल्ला सुटिङ प्रतियोगिताको तेस्रो दिन आज दुई स्वर्ण जितेको छ तीन स्पर्धाको फाइनल सकिँदा दुई सुलावा सेनाले थप एक रजत र दुई कासे पनि जितेको छ प्रहरीले एक सुण बाँकेले दुई रजत र सप्तरले एक कासे पदक हात पारेका छन् नेपाल सुटिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला दस मिटर एयर पेस्तोलमा प्रहरीकी सीमा तुलाधरले सुण हात पारिन् सीमाले एक सय छयत्तर अङ्क कृष्ण थापाले एक सय से रजत सेनाकी सुनिता महर्जनले एक सय से जिते यही स्पर्धाको पुरुषमा सेनाका कुबेर केसीले बाजी मारे उनले सर्वाधिक एक, एक अंक एक अङ्क बटुदै चोडचुमे 166 अंक का साथ बाकी का अब्दुल वाइद अन्सारी दोसरो अंक का साथ सेना का सुदन खड़का तेसरोना का दीपक था पुरुष 10 मीटर एयर राइफल में चैंपियन बने दीपक ने एक सौ त्रियासी अंक हासिल करे एक अंक लेना कृष्ण घोरा सैनी एक सौ बयासी अंक सहित दोसरो स्थान में सीमित भ एक अंक बनाया सप्तरी का अशीम यादव स्थान में चित्त बुझाए तीन स्पर्धा को फाइनल दुई सौक में चारस्पर्धा समावेश प्रतियोगिता अन्तर्गत महिलाको दस मिटर एयर राइफलको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहिबार चुनाव भएको छ महिनाभित्र संविधानको मसुदा तयार गर्ने उच्च स्तरीय राजनीतिक समितिको निर्णय चुनावी प्रक्रियामा सहभागी नभएका दललाई वार्ताको लागि पत्रचार गर्ने चुनाव हुन नदिने षड्यन्त्र सुरु प्रचण्डको दावी निर्वाचनप्रति रचनात्मक सहभागिताका लागि क्रियाशील बन्न मन्त्री परिषदका अध्यक्ष रेग्वीको आग्रह दलहरूबीच सहमति भए वंश विचारका लागि घोषित निर्वाचनको मिति साधा या वर्तमान सरकार हट्न तयार भएको पर्यटन मन्त्री श्रेष्ठको भनाई पूर्वी चितवनको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने चिसापानी संरक्षण अभावका कारण ओझेमान पश्चिमाञ्चलमा नवलप्रासी सबैभन्दा मान बढी दुर्घटना हुने जिल्ला रहेको ट्राफिक प्रहरीको तथ्याङ्क भारतको बिहारमा विषाक्त खाना खाँदा ज्यान गुमाउने स्कुलले बालबालिकाको सङ्ख्या बाइस पुग्यो घटनाको छानबिन सुरु ज्यान गुमाउने बालबालिकाको परिवारलाई जनै दुई लाख क्षतिपूर्ति र राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको तेस्रो दिन आज नेपाली सेनालाई दुई स्वर्ण प्राप्त महिलाको दस मिटर एयर राइफलको फाइनल भोलि हुने साझ पांच बजे कोर्पण बुले चिन्ह सको सहकर्मी ध्रुव संगे म समझना बिदा नमस्कार